नमस्कार अर्पण सबकाधियोपण संग इंटरनेट अन्यू डब्लू डब्लू डट रेडियो डट साथ बासार भरक साँझ साढे छ बजीको अर्पण स्थानीय समाचारमा स्वागत समा छ म ध्रुवनको चौवालिसजना चिपाङ समुदायका युवाहरूले आज सामूहिक रूपमा नागरिकता लिएका छन् विहीन रहेका उनीहरू आज जिल्ला प्रशासन कार्यालय चितोवनमा पुगेर नागरिकता लिएका हुन् गरिबीका कारण जिल्ला प्रशासन कार्यालयसम्म आउन नसकेका उनीहरू स्थानीय अगुवा समिलाल म र अश्विन गोलेको सहयोगमा प्रशासन कार्यालय पुगेका थिए नागरिकता अभावका कारण हरेक किसिमका सेवा सुविधाबाट वञ्चित हुँदै आएका उनीहरूले नागरिकता पाएपछि खुसी व्यक्त गरेका थिए नागरिकता नभएकै ना कारण ना आफूहरूले सरकार सरकारी लगायत अन्य सुविधाबाट वञ्चित हुनुपरेकाले नागरिकता बनाउन आएको पूर्णबहादुर चेपाङले बताउनु भयो नागरिकता नभएकै ना ना कारण आसन्न निर्वाचनमा भोट हाल्न नपाउने भएकाले मतदाता अधिकार सुरक्षित गर्न नागरिकता बनाउन आएको उनीहरूको भनाइ छ पूर्वी चितवनको टिकौली चौरमा भएको नेपाल स्काउटको दोस्रो राष्ट्रियको सरकारका मुख्य सचिव लिलामणी पौडेलले समापन गर्नु भएको हो समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकारका मुख्य सचिव पौडेलले देश विकासका लागि युवाहरू लाग्नुपर्ने बताउनु भयो देशका लागि दक्ष र सृजनशील युवाको खाँचो भएकाले श्रमको विश्वास र सम्मान गर्न सक्ने युवा शक्ति तयार गर्नु आवश्यक रहेको बताउनु उहाँले युवाहरूको सृजनशीलता र सेव क्षमतालाई कदर गर्दै राष्ट्रिय हितको पक्षमा लगाउनु ने नेपाल सरकारले युवाहरूको परिचालनद्वारा युवाहरूको क्षमता विकास र समग्र राष्ट्रिय हितमा काम गर्नका लागि दस लाख युवा स्वयंसेवकलाई परिचालन गर्ने कार्यक्रम सञ्चालन गर्ने तयारी भएको सचिव पौडेलले बताउनु पौडेलले अघिल्लो सरकारले अगाडि सारेको कार्यक्रमलाई वर्तमान सरकारले पनि अगाडि बढाउन लागेको जानकारी दिनुभयो नेपाल स्काउटका प्रमुख आयुक्त श्रीराम लामिसानेले अनुशासित र योग्य नागरिक उत्पादन गर्न स्काउटले भूमिका खेलेको भन्दै स्काउटको अभियानमा सहयोग गर्न सरकारलाई आग्रह गर्नुभयो कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय सचिव वासुदेव भण्डारीले ज्याम्बरीमा गरेका कामहरू समेटेको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले दवाडी, दवाडी नेपाल स्काउट चितवनका जिल्ला तीर्थराज ने व्यापन चितवनवन का अध्यक्ष बेलबहादुर गुरुंग लगात ने बोलने अट्ठाइस गति शुरू होने स्काट को दोसों राष्ट्रीय ज्यामबोरी में आठ विदेशी समूह और उठी जिल्ला सहित कुल पांच जना स्ट विद्यार्थी सहभागिता रहकर थी छब्बीस वर्ष पशी चितवन को टिकोरी में दोसरो हो शैक्षिक सत्र दुई हजार सत्तरीको विद्यार्थी भर्ना अभियान आजबाट सुरु भएको छ नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना टेका निरन्तरता उपलब्धि सुधार कार्यक्रम अन्तर्गत भर्ना अभियान सुरु भएको जिल्ला शिक्षा कार्यालय सिद्वनले छ विद्यालय उमेरका बाल विद्यालय भर्ना गराएर सबैलाई शिक्षाको पहुँचमा पुर्याउने प्रतिबद्धताका साथ अभियान आजदेखि सुरु भएको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिनुभयो कार्यालयले उक्त अभियान दुई चरणमा टुङ्ग्याउने बताउनु अभियान अन्तर्गत आजदेखि चौध गतेसम्म पहिलो चरणमा भर्ना हुन आउने मुस्कान मुस्कानसहित फुल अबेर तथा स्थानीय संस्कृतिअनुसार स्वागत गर्ने कार्यालयले जनाएको छ त्यस्तै दोस्रो चरणमा चौध गतिसम्म पनि भर्ना हुन नआएका बाल बालिकाहरूलाई भ्रमण गरी अभिभावकहरूलाई शिक्षाको महत्त्व सम्बन्धी परामर्श गर्दै पन्ध्र गतेदेखि बिस गते भर्ना गराउने बताइएको छ जिल्ला शिक्षा कार्यालयले विद्यार्थी भर्ना टिकाउ तथा निरन्तरता र सुधार कार्यक्रमअनुसार विभिन्न पन्ध्र बजे कार्यक्रम तयारी गरेको छ जिल्लामा महाल करिब 2.5 दशमलव पाँच प्रतिशत बालबालिकाहरू विद्यालय बाहिर रहेको जिल्ला शिक्षा कार्यालय चितवनका उपसचिव रामकुमार श्रेष्ठले जानकारी दिनुभयो नेपालका लागि अमेरिकी राजदूत पीटर बोडीले से सेतीदेवी सामुदायिक वनमा वन्यजन्तु नियन्त्रणका लागि बिछाइएको विद्युतीय झड्काको अवलोकन गर्नुभएको छ अवलोकनपछि आयोजित स्वागत कार्यक्रम का बोल्दै पिटरले सेतीदेवी सामुदायिक वन उपभोक्तासम्मले गरेको स्वागत नेपालको उत्कृष्ट कार्यक्रम का भएको प्रतिक्रिया दिनुभयो उहाँको साथमा राष्ट्रिय प्राकृतिक संरक्षण कोषका डाक्टर चिरञ्जीवी पोखरेल हरियो वनका कार्यक्रम का डाक्टर शांतराज गेवाली डब्लूडब्लू एफ का शिवराज भट्ट जिलावन कार्यालय का प्रमुख डाक्टर इंद्रप्रसाद साबकोटा लगायत को टोली सहभागी थियो पश्चिम चितवनको शारदानगर तीन हरैयामा सञ्चालन भएको दोस्रो चरणको लौका खेती सम्बन्धी प्रयोगगात्मक तालिम आज सम्पन्न भएको छ रोटरी क्लब अफ नानघढ र रोटिया क्लब अफ नानगढको संयुक्त आयोजनामा सत्ताइसजना महिलाहरूलाई तालिम दिएको हो परम्परागत रूपमा खेती गर्दै आएका महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले क्लबले लाली गुराँस महिलासम्ममा आबद्ध महिलाहरूलाई तालिम दिएको हो क्लबले गत चैत्र उनातिस गते लौका खेती सम्बन्धी पहिलो चरणको कार्यक्रम सम्पन्न गरिसकेको छ तालिमपछि बोल्दै लाले गुँस महिलासम्मकी अध्यक्ष धनमाया महतोले लौका खेती सम्बन्धी पहिलो चरणको तालिमले फाइदा पुगेको बताउँदै तालिमबाट आफूहरूले वैज्ञानिक तरिकाले खेती गर्न सुरु गरेको बताउनुभयो कार्यक्रममा बोल्दै रोटरी क्लब अफ नायगढका अध्यक्ष रमेश श्रेष्ठले सिकेको सिपलाई व्यवहारमा लागु गरे आय आर्जन करी आत्मनिर्भर बन सकने बता कार्यक्रम का प्रमुख अतिथि समेत रहने भाग तालीम का, का स्रोत व्यक्ति प्राध्यापक डाक्टर मोहन दत्त शर्मा ने सैद्धांतिक मात्र खेती मेती नई सहभाग्य प्रयोगत्मक रूप में नई दिने व्यवस्था मिलाने रोटरी क्लब काम प्रशंसा योग्यता पूर्वी चितवनको बर्सेलीमा आजदेखि दस दिने हस्तकला तालिम सुरु भएको छ बसोली छ स्थित थारू सांस्कृतिक सङ्ग्रहालयको आयोजना तथा डब्लुडब्लुडी नेपालको सहयोगमा तालिम सुरु भएको हो चौधरी समुदायको महिलालाई आयार्जनलाई लक्षित गरी आयोजना गरेको तालिमा बाह्रजना चौधरी महिला सहभागी छन् तालिमा मोना चौधरीले प्रशिक्षण दिने सङ्ग्रहालयका कोषाध्यक्ष नवीन कुमार चौधरीले जानकारी दिनुभयो तालिमा पेन होल्डर फूड बास्केट ज्वेलरी बक्स लगायतका सामग्री निर्माण गर्ने तरिका सिकाउने चौधरीले बताउनु पूर्वी चितुनको पीठमा वैशाखको पहिलो सत्ता विविध खेलकुद प्रतियोगिता तथा सांस्कृतिक महोत्सव हुने भएको छ रामनवमी तथा चैतुदशैको अवसर पारेर माधव परिवार समाजको आयोजनामा तिन दिने कार्यक्रम हुन लागेको हो प्रतियोगितातर्फ भलिबल गैँटो फुटाइ छेलो लगायतका खेल हुनेछन् भने सांस्कृतिक महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको पुरस्तिका साथमा नृत्य प्रतियोगिता हुने समाजका अध्यक्ष दिनेश घनालले जानकारी दिनुभयो भलिबल प्रतियोगिताको विजेताले बिस हजार नगद खसी ट्रफी र प्रमाणपत्र तथा द्वितीय हुनेले दस नगद खसी ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् त्यसै गरी नृत्यमा प्रथम हुनेले नगद पाँच हजार प्राप्त गर्ने समाजका अध्यक्ष घनानले बताउनुभयो प्रतियोगितामा द्वितीय तृतीय र सान्वना हुनेले कर्मश तीन दुई र एक हजार प्राप्त गर्नेछन् रत्नगर दुई स्थित एसियन किड्स मन्टेश्वरी विद्यालयले आफ्नो दोस्रो वार्षिक उत्सव मनाएको छ विद्यालयकी प्रिन्सिपल निर्मला सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा साना साना बालबालिकाले आफ्नो प्रतिभा देखाएका थिए संस्थाका सल्लाहकार दुर्गा भक्त पोखरेलले सञ्चालन गर्नुभएको कार्यक्रममा राधिका तिमर स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो सो विद्यालयमा हाल पैँतालिसजना विद्यार्थी रहेका छन् समीर अफसाइड प्रेस वसन्तपुरको नाममा माडीमा पहिलोपटक अफसेट छापाखाना सञ्चालनमा आएको छपाई तथा अन्य खाले प्रिन्ट सम्बन्धी काम गर्न यसअघि सदरमुकाम भरतपुर धाउनुपर्ने र स्थानीयतरमा स्क्रिन प्रिन्टको भर पर्नु परिरहेका माडीवासीलाई सहजताका लागि छापाखाना सुरु गरेको सञ्चालक तिलकराम पौडेले बताउनुभयो छापाका लागि विद्युत शक्ति अत्यावश्यक रहेको र माडी क्षेत्रमा विद्युतीकरण सम्पन्न भइ नसकेको भार जेनेटर मार्फत संचालन करने छापा खाना सुरू हो। नेपाली बजारमा सुनको भाउ घटेर झन्डै दुई वर्ष अघिको अवस्थामा पुगेको छ नेपाल सुनसादी व्यवसाय महासङ्घले तोकिएको भावअनुसार आज नेपाली बजारमा सुन प्रतितोला बाहन्न हजार पाँच झरेको छ यसअघि दुई साल भदोमा सुनको भाउ यही हाराहारीमा थियो आज नेपाली बजारमा सुनको मूल्य तोलामा तेत्तिस सय घटेको छ गत शुक्रबार प्रतितोला पचपन्न हजार आठ कारोबार भएको छापावाला सुन आज बाहन्न हजार कारोबार भएको छ यो यह भाड़ी यीधा में सुन को मूल्य घटे नबलप्रासीमा आज दिउँसो भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ बोटबल बर्दघाट सडक खण्डको रामनगर गाविस भुमईमा भएको दुर्घटनामा रामनगर गाविस एक अठार वर्षका अमन विकको मृत्यु भएको हो पश्चिमबाट पूर्वतर्फ आइरहेको माइक्रो बसले विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका विकको घटनास्थलमा मृत्यु भएको नवलप्रासी प्रहरीले जनाएको छ अब पालो अर्पण जनावासको अर्पणजनावासमा हाम्रो प्रश्न छ दिन प्रतिदिन आग लागिका घटना बढिरहनुलाई तपाईँ कसरी लिनुहुन्छ ए स्वयं व्यक्तिको लापरवाही बी सरकारको कमजोरी र सी भइपरि आउने घटना हो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 पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटोडा बिरग सडक खण्ड खुल्ला छ त्यसै गरी नारायण मुग्लिन मुगलिन औमाणु मुगलिन दमली पोखरा, नानी बुटो सडक खण्ड पनि पालो सामुदायिक आवाजको देशका विभिन्न स्थानमा दिन प्रतिदिन आग लागेका घटना बढिरहेका छन् जसले गर्दा आक्रमणको क्षति समेत भएको छ कतिपय लापरवाहीका कारण त कतिपय अनसानमा आग लागेका घटना घटिरहेका छन् आग घटना किन दिन प्रतिदिन बढिरहेको छ र यसलाई नियन्त्रण गर्नका लागि के गर्न सकिला भनेर आज सहकर्मी सुजिता अमाले सर्वसाधारणलाई सोध्नु भएको छ सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको जस्तै आवाज। आगो लगाउँदाखेरि चाहिँ सगभर लगाउने हो भने आगो बिहानी पाखा मात्रै लगाउने गुरान मुरान पोल्दाखेरि होइन दिउँसोमा लगाइयो भन्दाखेरि हावाहुरी आउँछ त्यो हावाहरूले गर्दा आगो उडेर गरेर घरमा परालको टोवामा जहाँकै पनि लाग्न सक्छ पहिला कुरो दोस्रो कुरो आगो, आगो, आगो, आगो लगाउँदाखेरि जो लगाउनु बसेको त्यो मान्छे आगो ननिमिन्छ नि बस्ने र आगो निभििसकेपछि त्यसलाई पुनः फेरि पानी हाल्यो आगो निभाउन चाहिँ गर्नुपर्ने हुन्छ घर गाउँको लागि थप्नुपर्ने हुन्छ र अनि जनस्तरमा जनस्तरमा पनि अलिकति जनचेतना चाहिँ जगाउनु पर्ने हुन्छ विभिन्न सङ्घ सङ्गठनहरूले अथवा यो आगो लागि नियन्त्रण गरेर खास गरी प्रदानशील घर परिवारले राम्रोसँग केटीकेटले नभने ठाउँमा राख्न जरुरी छ अनि वन जङ्गलमा हुने डन्डेलोहरूलाई गाई भैँसी हेर्न जाने मानिसहरू बाख्रा हेर्न जाने मानिसहरूले चुरोड बिडका ठुट्टाहरू निभेपछि मात्रै अनि त्यसलाई नियन्त्रणमा लिएर मात्रै छोड्नुपर्छ त्यतिकै छोड्नुहुन्न र खास गरी केटाकेटीले नभेच्ने ठाउँमा सलाई लाइटर जस्ता कुराहरू राख्नुपर्ने हुन्छ र रा खास गरी समुदायले पनि जनचेतनाका हरेक कार्यक्रमहरूमा के गर्दाखेरि यसबाट कन्ट्रोल गर्न सकिन्छ यी कुराहरूमा विशेष तनाखो भएर आगलागी नियन्त्रणमा आफू पनि होसियारी हुनुपर्छ जस्तो मलाई लाग्दछ खडेरीको मौसममा यस्तो हावाहरू धेरै चल्छ होइन हावाहरू चलेको बेलामा चाहिँ बच्चा बच्चीहरूले खेलिरह खेल्दा खेल्दै सलाई खेलिरहेको फाल्दियो भने त टाउहरूमा घरहरूमा आगलाग्नै धेरै हुन्छ जस्तो घरमा नि ट सर्किट भइदिन्छ अस्ति भर्खर पनि निपनीमा त्यस्तो घटना भयो सबै हाम्रो केयरलेसले गर्दा है आफू अलिक केयरफुल हुने अनि यो गर्मी मौसममा सुक्खा हुन्छ पात पतिङ्ग धेरै हुन्छ त्यो बेलामा चाहिँ पातपतिङ्गहरू बढाएर एक ठाउँमा राखेर बरु आफूले आफ्नै अगाडि चलाएर निभाइदिइहाल्ने अनि बच्चा नि सम्झाउने यस्तो नगर्ने नखेल्ने भनेर बुझाउने हो भने चाहिँ आग लागिको सम्बन्धलाई धेरै नै कम हुन्छ हुने आगलागीमा हामीले तथा बच्चाहरूलाई सलाइ जस्ता कुराहरू चलाउनु दिनु हुँदैन र हामी पनि आफू पनि आगो बाल्दा सतर्क भएर बाल्नुपर्छ यदि हामीले यस्तो कार्य गरेनौँ भने यसले आफूले आफ्नो परिवारभित्र र अन्यहरू सबैलाई यसबारेमा जनचेतना जगाउनु जरुरी छ सुक्खा खडेरी पर्या हुन्छ होइन त्यस्तो ते बेलामा चाहिँ आगोले झ्याप्पै छिटो टिप्ने सम्भावना हुन्छ अनि बाटोमा हिँड्ने मान्छेहरू चिरोबुरी खाएर बाटोमा फाल्छन् होइन त्यसमा चाहिँ एकदम विचार गर्नु पऱ्यो चिरो बिडी अनि बाटोमा हामीहरू हिँड्दाखेरि त्यहाँ आगो बलिरहेको हुन्छ त्यो आगो बलगिँदाखेरि सके आफूले निभाउन सकिनेछ भने आफूले निभाउनु पऱ्यो यदि हामीले निभाउन नसक्ने छ भने आफूले मान्छे खोजेर हुन्छ या साधन होइन दमकल बोलाएर हुन्छ के गरेर दु आगो निभाउनतिर निभाउने पहल गर्नुपर्छ चाहिँ हो बाटोमा हिँड्दाखेरि आगोलाई चाहिँ चोट खाने मान्छेहरू चाहिँ नियन्त्रण गर्नु पऱ्यो र जसले आगो बलेको देख्छ अनि त्यसले नै त्यो आगो निभाउनतिर कोसिस गर्नु पऱ्यो यसरी नै त्यो आगो लागि नियन्त्रण गर्नु पऱ्यो सामुदायिक आवाजसँगै हामी स्थानीय समाचारको अन्त्यमा छौँ तपाईँको गाउँठाउँमा कुनै घटना दुर्घटना घटेको छ अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गरिदिनुहुन्छ भने हामीलाई जानकारी गराउनुहोला जानकारी गराउने हाम्रो फोन नम्बर हो शून्य छप्पन्न नम्बर शून्य छपन्न इमेल इन्टरनेटको सुविधा छ भने हामीलाई इमेल पनि गर्नुहोला इमेल ठेगाना हो रेडियो डट कम अवस्था अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै अनलाइनमा डब्लु पनी साथ साझ साढ़े छजे अर्पण स्थानीय समाचार सकियो ध्रुवराज कनाल नमस्कार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 विवाह होश या कुछ या सरकारी गैर सरकारी संघ संस्था को सेमिनार तथा ठूला कन्फ्रेस आयोजना विभिन्न सय देखि हजार जन सममता हलर को व्यवस्था काटल स्टार बैंक रत्नगर एक चितुवन फोन नंबर पांच साठी नौ सौ बयान स्टार बैंक